जमा प्रत्येक नबुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र <laughs> <लौ खानुश> <laughs> यो कार्यक्रम लौ खानुहोस् गाउँ हजुर नमस्कार अनि धेरै धेरै स्वागत अभिवादन छ कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाई सम्पूर्णमा र कार्यक्रम गाउँ खा लौ खानुस गाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी राज अनि म छु तपाईँको गाउँ कथाको साथी राजन दिल प्रत्येक बुधवार दिवसो तीन बजे केड़ी समाचार पच्चीस लगभग चार बजेसम रह रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाहर्ज रिंटरनेट अनलाइन में डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम को प्रस्तुति कार्यक्रम लौखानेस गाँव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 तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको पनि व्यवस्था रहेको छ पुरस्कारको व्यवस्था रहेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनले जहाँ तपाईँले पाउन सक्नुहुन्छ नोकिया सामसुङ कलर स्पाइस लाभा र हरेक खाले चाइनिज मोबाइल खरिद अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हाते ग्यारेन्टी मोबाइल ब्याट्री पाउनुका साथै एनटिसी एनसिल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने वीरेन्द्रनगरको एक मात्र ठाउँ एमुन मोबाइल हाउस अन्य जानकारीको लागि भने तपाईँले शून्य छपन्न पाँच बया सय आठ से एक र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइसबाट लेख्न सक्नुहुन्छ ल हे हजुर एमुन मोबाइल हाउसबाट प्रदान गरिने आकर्षक पुरस्कार जित्ने इच्छा छ भने फोन या मोबाइल उठाउनुहोस् र थिच्नुहोस् शून्य र शून्य यी दुईवटा बाटो हुँदै आउनुहोस् रमाइलो कुराकानी गरौँ सकेसम्म गाउँ खानेर दिने लिने पनि गर्छौँ र कोही साथी आइसक्नु भएको इशारा पाई रखे फेरी डिस्कनेक्ट भैसक नेटवर्क को कारण होती बेला तय को लगी राखदु आना होगा शून्य छपन्न पांच तिरसठी तीन सौ बत्तीस अून्य छपन्ना पांच तिरसठी तीन सौ डायल कर ये बेला तैंक मझ में राखी हाँ एटा मीठो भाका जिसमें आवाज दिया प्रेमराजा महत अ कोमल ओली ने ऐना ऐना सिसाकु बहिनी छैन रिसाकु बिन्ती विसाकु प्रेमराजा महत अनि कोमल ओलीको आवाजमा निकै नै सुमधुर भाका राखे तपाईँ हामी जुटिरहेका छौँ कार्यक्रम लौ खानुस् गाउँमा प्रविधि कक्षमा हुनुहुन्छ प्राविधिक साथी राज अनि म छु तपाईँको गाउँ खानेकथाको साथी राजन दिल गुरुङ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय अनि शून्य छपन्न पाँच त्रिसठी बाटो हुँदै रमाइलो खेल गाउँ खाने कथाको खेलमा सहभागी हुन सक्नुहुन्छ अनि रमाइलो कुराकानी गर्न सक्नुहुन्छ कोही मित्र आइसक्नु भएको इसारो पनि पाइरहेको छु उहाँलाई नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर सर म यहाँ विरेन्द्रनगरबाट कुमार गुरुङ वीरेन्द्रनगरबाट कुमार गुरुङ हजुर जी आराम हुनुहुन्छ हजुर सर ठिकै छ तपाईँहरू पनि हामी आरामै छौँ राज पनि आरामै हुनुहुन्छ म पनि आरामै छु अनि आजभोलि के गरेर बसिराख्नु भएको छ ए के गर्नु सर भ्याइसक्नु भयो लगभग लगभग अब हामी असार पन्ध्रतिर त्यता पनि आएका थियौँ खै तपाईँहरूसँग भेटघाट चाहिँ हुन सकेन कि न कुनै यताउता हुनु पनि सक्छ होइन तपाईँ एकतिर भएको बेलामा हामी अन्त हजुर कुमारजी कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राख्छु है ध्यान दिएर सुन्नु होला मिलाउनु पर्छ पहिलो सहभागिता नै तपाईँको रहेको छ हजुर आशा लिएको छ पक्कै पनि मिल्छ यहाँ छैन त्यहाँ छैन बनियाको बजारमा छैन खोजी गए पाइँदैन आए गए चाहिँदैन के होला दो रहा। दो रहा। चाएना, चाएना, खोजी पाइँदैन आइगए चाहिँ के होला कन्फर्म गर्नु पर्यो कि भुइँचालो नै भन्नुभयो है हाम्रो कम्प्युटरले के भन्छ ध्यान दिएर सुन्नु होला फेरि कुमारजी ताली पड्किसकेको छ नि त उताबाट कम्प्युटरले ताली पड्काएको छ बधाई छ है पहिलो कलरको रूपमै आउनुभएको छ र उत्तर पनि सही दिनुभएको छ अहिलेलाई भने छुट्यौँ है त हजुर हुन्छ हवस् नमस्ते सम्पूर्ण धन्यवाद धन्यवाद ल नमस्ते नमस्ते कुमारजी हुनुहुन्थ्यो वीरेन्द्रनगरबाट कार्यक्रमको सुरुवातमा आउनुभएको थियो उत्तर पनि मिलाएर जानुभएको छ र हामी तपाईँहरूको माझमा जुटिरहेका छौँ कार्यक्रम लौ खानुहोस् गाउँ लिएर अब यति बेला भने पालो भएको छ ब्रेक भनेर इसार गर्दै हुनुहुन्छ कन्ट्रोल रुमबाट प्राविधिक साथी राजले अब भने तपाईँको लागि छोटो व्यावसायिक विश्राम राख्छु तर त्योभन्दा अगाडि डायल गर्दै होला भनेर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय फेरि पनि दोहोऱ्याएँ आउँदै गर्नुहोला कार्यक्रम लौखानुस गाउँमा यति भने तपाईँको लागि सर्ट कमर्सियल ब्रेङ्क जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार विशिष्ट श्रेणी लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवा मा शैक्षिक सत्र दुई हजार लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहोरा सहर जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा पुरै छुट दिइनेछ कक्षा एघारको कक्षा सञ्चालन दुई हजार असार 27 गति कक्षा बाह्रको कक्षा सञ्चालन असार 23 गति देखि प्राचार्य जनजागृति उच्च मावि पिठुवा चितवन फोर्ण शून्य छपन्न पाँच साठी छ सय पैसठी कुन गीत तल झर्दैछ अनि कुन गीत नम्बर टेनदेखि नम्बर वानसम्म नयाँ नेपाली चलचित्रका कणप्रिय गीत सङ्गीत यो कार्यक्रम कलिउड रात को, को बुधवार अपराह चार बजे पी सामुदायिक थुप्लो पांच मेगा बच्चा को बीमा कर सित्त में बाबु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 हजुर आजै बीमा गर्न जाउँ सम्पर्क शून्य छप्पन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स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 फर्म वितरण असार दुई गतेदेखि कक्षा सञ्चालन असार तेह्र गते अन्य सङ्कायतर्फ प्रवेश परीक्षा असार पन्ध्र गते विज्ञान सङ्कायमा सीमित सिटमा भर्ना खोलेको समेत जानकारी गराइन्छ प्रधान एवम् नेपाल उच्च माध्यमिक विद्यालय परिवार रत्नगर चितवन एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना एस एल सी उत्तीर्ण करी प्राविधिक शिक्षा अध्ययन करने इच्छुक विद्यार्थी कृषि तर्फ आई एस एजी इंजीनियरिंग तर्फ इलेक्ट्रिकल ओभरसिट्रोनिक कम्प्यूटर ओभरसिवास्थ्य तर्फ लैब टेक्निशियन हेल्थ एसिस्टेन्ट रर्स स्वास्थ्य तर्फ ल्याब टेक्निशियन हेल्थ एसिस्टेन्ट रर्स का साथ ही अठारह महीने अनामी पंद्रह महीने सीएमए लैब असिस्टेन्ट भेटनरी जेटीए रापी अर्थात समेत भर्ना आवेदन खुलाशीघ्र प्रवेश परीक्षा आवेदन फार्म भरना सूचित करवेश परीक्षा तैयारी कक्षा समेत संचालन करानकारी कराइ फार्म भरने अंतिम मिति दुई हजार सत्तरी श्रावण चार गतेम प्रवेश हजार सत्तरी श्रावण नौ गते बिहान आठ बजे डिप्लोमा तहको लागि श्रावण एघार र बाह्र गते पुनश्च एसएलसी मौका परीक्षा दिने विद्यार्थीहरूले समेत फारम भर्न सक्नेछन् थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन फोन शून्य छपन्न पाँच चौबिस एक सय पाँच चौबिस नौ सय पाँच बहत्तर चार सत्र नोटिस बोन नम्बर सोह्र अठार शून्य पाँच पैँसठी चौबिस मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साथ न मैले त घरका लागि फर्निचरका सामानहरू सीता फर्निसिङ सेन्टरमा गएर अर्डर दिएँ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 अङ्ग्रेजी र नेपाली दुवै माध्यममा नर्सरीदेखि स्नातक तहसम्म पढाइ हुने चितौन जिल्लाकै एकमात्र शैक्षिक संस्थमा शैक्षिक सत्र दुई हजार सत्तरी एकहत्तरका लागि व्यवस्थापन सङ्कायतर्फ बिहानी र दिवा समूहका लागि होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स तथा ट्राभल एन्ड टुरिज्म विषयका साथ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ कलेजका विशेषताहरू ख्याति प्राप्त विश्वविद्यालयका अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने पर्याप्त खेल मैदान तथा चमेना गृह भएको अतिरिक्त क्रियाकलापहरू पर्याप्त मात्रामा गराइने नि अतिरिक्त कक्षा सञ्चालन गराइने आन्तरिक परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था आफ्नै सुविधा सम्पन्न भवनमा अध्यापन गराइने तरण पर असार दुई गतेदेखि प्रवेश परीक्षा यही असार एघार गते बिहान साढे दस बजे कक्षा सञ्चालन असार गते गतेदेखि क्याम्पस प्रमुख वेस्ट मोडल कलेज रत्नगरा चितवन ओन शून्य अन पाँच पैसा सैतिस एन्ड म्यानेजमेन्ट कलेज इन एस्टन चितवन हाम्रै गाउँ सहरमा भएका चिन्जानका कुरालाई घुमाउरो पारामा सोधिने प्रश्न अनि रमाइलो कुराकानीको सङ्गम कार्यक्रम लौ खानुस् <laughs> मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरजमा प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाली समाचार पछि सुन्न नबुल्नुहोला <laughs> <लौ खानुश> <laughs> <laughs> अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगाहर्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ हजुर फेरि पनि धेरै धेरै स्वागत गर्छु यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि आइसकेका छौँ प्रविधि कक्षबाट हुनुहुन्छ प्राविधिक साथी राजा म छु तपाईँको गाउँखाने कथाको साथी राजन देव गुरुङ तपाईँ पनि आउन सक्नुहुन्छ शून्य यो लाइनमा केही खराबी आएको छ त्यसैले शून्य मात्र खुल्ला गरेका छौँ यो लाइन समातेर तपाईँ पनि आउन सक्नुहुन्छ र रमाइलो कुराकानी हुने गर्दछ तपाईँको मेरो अनि तपाईँलाई यादै होला a <laughs> स्मरण होगा एमुन मोबाइल हाउसवा आकर्षक पुरस्कार जितना सकता एमुन मोबाइल हाउस जहां तब्सा नोकिया, सामसुंग कलर स्पाइस लावार हरेक खाने चाइनिज मोबाइल खरीद अने भरपर्द तरिकाले मरमत भी कर सकता साथ में वारंटी हाथेघड़ी मोबाइल बैट्री पाउ का एनटीसी एनसीएल सीडीएमए यूटीएल का रिचार्ज कार्ड होलसिल तथा खुद्र मूल्य पाइने वीरेंद्र नगर के एकमात्र ठा एमुन मोबाइल हाउस अन्न जानकारी को लून्य छपन्न पांच बया सी आठ सौ एक अंठानब्बे लाई फिर शून्य छपन्न पांच तिरसठी तीन सौ तेतीसुलाईस इशारा पाईत कर खराबी भैरा आज नेटवर्क हमें धोखा दी राख फेरि पनि स्वागत गर्छु हजुर नमस्ते।, नमस्ते आराम हुनुहुन्छ कहाँदेखि को बोल्नु भयो अहो स्पष्ट आएको छैन तपाईँ सायद मोबाइलबाट गर्नुभएको छ होला नेटवर्कमा केही खराबी फेरि पनि भन्छु आउनु सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसलाई डायल गरेर आज शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिसको लाइनमा केही खराबी आएको छ फेरि कोही साथी आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार, नमस्कार। अझै पनि डिस्टर्बै छ के भएको छ राज उतै नेटवर्ककै कारण हुनसक्छ भन्ने अनुमान लगाउँदै हुनुहुन्छ राजले पनि आउँदो आउँदै गर्नुहोला सकेसम्म अलिकता टावर टिपेको ठाउँबाट मोबाइलबाट प्रयास गर्नुहोला होइन भने सकेसम्म ल्यान्डलाइन प्रयोग गर्नुहोला एउटा मात्रै बाटो छ आजको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अब भने खै फोन लिन सकिराखेको छैन आजलाई खै विदा लिनुपर्ने बेला पनि भइसक्यो भनेर रा, राजले इसारा गरिराख्नुभएको छ आजसम्म एकजनालाई मात्र सहभागी गराउन सक्यौँ हामीले उहाँलाई सहभागी गराएका पनि थियौँ र उहाँले सही उत्तर दिनुभएको पनि थियो आज स्वतः उहाँ आफै कुनै गोला प्रथा बिना नै विजेता हुनुभएको छ विजेता हुनुभएको छ वीरेन्द्रनगरका कुमार गुरुङ कुमार गुरुङलाई धेरै धेरै बधाई छ अनि एथेन्जेलसम्म रेडियो अर्पण एक सय चार अनि इन्टरनेट अनलाइनको डब्लुडब्लुडब्लु डट रेडियो अर्पण डट गरेर सुनिदिनु सुन भर साथ दू संपूर्ण धन्यवाद प्रवृदी कक्ष का प्राविधिक साथी राजयदि आभार व्यक्त करते एमुन मोबाइल हाउस प्रति धन्यवाद व्यक्त करते तुम खाने कथा को साथी कार्यक्रम लौखानुस गाँव आजको आज कोई छुट्टी अर्क हप्ता फे आ हाउस त नमस्ते तबीपल शुभ राहस